उज्यालो 90 नेटवर्क काठमाडौंसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलवार र शुक्रबार राति सभा बजे कार्यक्रम श्रुति प्रसारण हुन्छ कार्यक्रम श्रुति हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गतिहरू वाचन गर्द्रुति हामीले केही सातादेखि नयाँ गद्य श्रृंखला म हिँडेको बाटोको वाचन सुन्दै आएका छौं उपन्यास विधाको यो कृति सीतादेवी पोखरेल सीताजीले सृजना गर्नुभएको हो चिर परिचित लेखक कृष्ण धरावासीको आधा बाटोकी एक महत्वपूर्ण पात्र सीताजीको यो पुस्तक म हिँडेको बाटोको छैठौं श्रृङ्खलाको वाचन अब सुनौ अच्युत खिबेरेको आवाजमा गर्दा मरिजान्छु भन्ने त आमालाई छँदै थियो केही दिन बासमा सजिलो होस् भनेर अरूकै करले लगेको थियो कति सजिलै एक हप्ता अघि आफै हिँडेर जानुभएको थियो कस्तो पाइलो निस्किएछ त्यो दिन अब आउँदा कस्तो भएर आउँछु तिमीहरूसँग भेट हुन्छ कि हुँदैन भन्दै बिदा त उही दिन भाग्नुभएको थियो हामी मिलेको देखेर डाहा गर्ने पनि कम थिएनन् कसैले त मेरै अगाडि भने यति धेरै बुहारीलाई राम्रो गर्नु हुँदैन हेप्छन् कसरी हेप्छन् बेलामा खाना दिए भोको तिर्खा नाङ्गो हेरे भने भइगयो अब हामीलाई अरू चाहिँदैन बोलाउँदा पनि देवरानीलाई जस्तो गरी सिते भन्ने होइन बुहारी भन्नु कि दुलाई, आ भन्दिनँ त्यो पनि त बिचरा कान्छी छोरी रहेछ सिते भन्दा उसलाई पनि आमाले नै बोलाए जस्तो आमाका कुरा सुन्दा मलाई अचम्म मला लाग्यो हेर्दा मात्रै बुढी लाग्यो सासुआमा त आधुनिक आमा हुँदो रहेछ अहिलेका केटीको मनका कुरा बुझ्ने मलाई त आमाले सिते भनेर बोलाउँदा आफ्नै आमाले बोलाएको जस्तो लाग्थ्यो कहिले म घुर्क्याउने कहिले आमा एकअर्कामा घुर्क्याउने भएका थियौँ हामी कहिलेदेखि हो नङ र मासु पो भइसकेका रहेछौँ सबै छिमेकीहरू भेला भइसकेका थिए टाडा टाढादेखि कोही रिक्सामा गाडीमा बाइकमा सबै आइरहेका थिए दिदी बहिनीहरू पनि आइपुगे नानु आइपुग्नु भएको थिएन दस बजे शबयात्रा प्रारम्भ भयो त्यो शङ्ख बजाईको आवाज कति अनौठो थियो आफ्नै घरबाट लास निकालेर थे थे। हिँड्नु कति कठिन थियो घरभित्रैबाट कुचोले एकहोरो बढार्दै निकाल्नुपर्छ लास राखेसम्म गएर त्यहाँ आफै पखाल्नु तिमी तिमी जेठी बुहारी आऊ कति गाह्रो काम मन नलाग्दा नलाग्दै आफ्ना मान्छेलाई बढारी पखालिसकिदिनुपर्ने जहीँ जाँदा पनि छिटो आइजाई के ल्याउँछ भन्ने आजदेखि सकिएको थियो भाइ भीष्मप्रति पनि काठमाडौँबाट झापा झरेका रहेछन् सधैँ जस्तै नवमीको दिन हाम्रो घरमा आइपुगेका थिए आफ्ना नयाँ कुरा देखाउन वर्षभरिका रमाइला कुरा गर्न आज पनि परेबाट देखेँ हातमा डायरी बोकेको आमाको निधनपछि साँच्चै नै हामी टुरा भएका थियौँ दुई हजार उनासाठी सालतिर कुखुरा हुनुपर्छ घरमा हामी पाँचजनाको परिवार त छँदै थियौँ त्यसमा पनि दुईजना अरू आमाका भान्जाहरू थिए कपिल र कृष्ण ओली जम्मा गरी हामी नै सातजना थियौँ बिचरा धरावासीजीलाई के था, कहिले केही नगर्ने मान्छे त्यसमा पनि आमाले पालेको छोरो त के हुन् एक दिन बिहानै भन्नुभयो आज मेरा साथी आउनुहुन्छ खाना बनाइराख्नु म मा मासुले आउँछु म मा भान्सातिर लागेँ शनिबारको दिन थियो नानीहरूको पनि छुट्टी अफिस पनि जानु नपर्ने दाल भात तरकारी अचार सबै बनाइसकेँ बल्ल बल्ल आइपुग्नु भयो दुईजना साथी लिलक्षी टोला र भरत भुर्तेलाई लिएर आधा किलो मासु हलाउँदै म छक्क परेँ हे भगवान् अब म कसरी पुर्याउनु यति मासुले यतिका मान्छेलाई ठुला मान्छे नै मात्रै चार पाँचजना चारजना त खेताखेटी र मनै भयौँ जे त होला पकाउनै पर्यो भान्जालाई बोलाएर भने दाजुले पाहुनालाई खाना बोलाएको अरे आधा किलो मासु ल्याउनु भएछ यतिका मान्छेमा के गर्नु कम्तीमा पनि डेढ किलो मासु चाहिने मान्छे छौँ हामी यति मासुले कसरी पुऱ्याउनु बरू नल्याएको भए हुने थियो यस्तो नजानेले किन किन्नु सोधेकै भए पनि त हुने थियो भान्जा पनि मुसुकका हाँस्दै लाग्नु भयो मासु पाक्यो खाना त दिनै पऱ्यो पहिला नानीहरूलाई दिएँ दुई दुई पिस पालो आयो ठुलाको पाँचजनालाई एकैचोटि बोलाएँ जहाँ आधा किलो मासु साँच्चैकै खाने भने एकैजनाले खाइदिन्छन् धेरै पार्नालाई सानो सानो पारेर काटेको थिएँ जति नै काटे, काटे पनि बढ्ने होइन अलिकति भाँडामा राखेर रा पस्केको पहिला नै मासु खान्छन् हेरिरहन्छु फेरि गफ गर्छन् मासुकै पिसमुखमा हाल्छन् यसो दिए जस्तो गर्छु फेरि अर्काले पनि त्यही मासु नै कपक्क पार्छन् दिँदा सधैँ सबै नै रित्तियो लिलक दाईले भन्नुभयो सिधा पनि मासु मिठो भएन पकाउन आउँदैन तिमीलाई खै मिठो त भयो कि भएन आफूले त चाख पाइएन व्यवस्थित गरेर पकाएको भए पो मिठो हुन्थ्यो त न अदुवा न लसुन सबै सामान मिल्दा मात्रै जे पनि मिठो हुन्छ रिसाउन चाहिँ नरिसा तर मासु पकाउन आउँदैन रहेछ तिमीलाई मेर घरमा हिँड न मेरो कस्तो मिठो पकाउँछ हुन त आफ्नो घरको आफ्नै समस्या हुन्छ जसलाई पनि एउटा उखानै छ भन्छ नि बुढापाकाले केटाकेटीलाई रोइदिँदा भइजान्छ पाहुनालाई आइदिँदा भइहाल्छ धन्य भकी थिएँ आज म आधा किलो मासुले त्यतिका पाहुना र परिवारका सबैलाई पुर्याएकोमा आफूलाई त जेबै पनि सन्तुष्टि नै छ आज पनि मलाई अचम्म लाग्छ धरवासीजीले आधा किलो मासुले त्यति मानिसला पुग्छ भन्ने पनि कसरी सोच्नुभयो होला हुन त कवि साहित्यकार लेखक यस्तै हुन्छन् भन्ने मैले पनि सुनेकै हो आज मलाई पनि त्यस्तै लाग्यो बेलुका सबैजना बेला भयो छोराछोरी भान्जा सबैलाई थाहा भा� भएको थियो आज बिहानको कथा ओ कविज्यू बिहान त महा महाकवि देवकोटाको जस्तो कथा गरियो नि उहाँ निल्ल पर्नुभयो हाँसोको पात्र हुनुभयो सबैजना गलल हाँसे अढाई बिगा जग्गा बेचेर त्यसैको पैसाले बुधबारेमा दोकान घ किनेर बुबा र सानीमा बस्न थाल्नुभएको थियो सानिमाको र बुबाको उमेरमा धेरै नै फरक थियो बुबाबाट सन्तान पनि नजन्मिने कुरा सानीमाले पछि मात्र थाहा पाउनुभएछ त्यो थाहा पाएपछि माइतै गएर बसेकीलाई फेरि गएर फकाएर ल्याउनु भएको थियो बजारको दोकानको चल्ती राम्रो थियो बढ्ने कमानका मजदुरहरूको मुख्य किनमेल गर्ने ठाउँ नै हाम्रै दोकान बनेको थियो बाहिर फेरको किनमेल सौदाबाजी बुबाले गरे पनि नगदी आर्थिक व्यवहार सबै सानिमाको हातमा थियो बिक्री भएर जम्मा भएको नगद रकम बैङ्कमा राख्ने चलन थिएन मेरो बिहे भइसकेको थियो एक दिन सानीमा हराएको खबर सुन्यो सानिमालाई खोज्न दोकान बन्द गरेर बुबा चारतिर दौडन लाग्नुभयो सानिमाको जान सक्ने सबै ठाउँहरूमा बुबा पुग्नु सानीमा हराएको केही दिनपछि थाहा भएछ छिमेकीमा डेरा लिएर बसेको एउटा राईसँग सानिमा जानुभएछ तर उहाँ जाँदा आफू मात्र नगरेर घरमा भएका गरगना र नगद समेत गरी एक लाख जतिको जेतो समेत लानुभए स्वास्नी र सम्पत्ति दुवै गुमाएपछि बुबाको दारा र नङ्ग्रा सबै भाँचिए जस्ता भए बुबा बौला जस्तो बारिन थाल्नुभयो स्वास्नी पहिल्यै हिँडेको घरमा उहाँलाई बस्न मन नलाग्ने मूल घरमा आउने बाटो उहिले मेटिएको देख्दा देख्दै बुबाको अवस्था एकदमै अप्ठ्यारो हुन थालेको एकदिन कौसीमा फाल हानेर मर्छु भन्दै गाडी चढ्नु भएछ चा। तीन चार दिनपछि फेरि बुधबारेमै देखिनु भएछ बुबाको बिजोग भएको कुरा सबैले भन्न थालेपछि आमाले आफ्नै गरेर बुबालाई सम्झाएर फकाएर घरमा ल्याउनु भएछ आमाले आड दिएपछि आफ्ना सारा हिजोका कर्महरूमाथि पश्चाताप गर्दै खुब रुनु भयो अरे हेन <laughs> बुबा मिल आम आमा बुबाको मेलमिलाप भएको देख्दा हामीलाई खुसी नै लागेको थियो बुढेसकालमा भए पनि आमाबाबु मिलेको देख्न पाउनु हामीलाई रहर लाग्दो थियो आमा पनि भर्खरका नयाँ बेहुला बेहुली जस्तो रमाउँदै डुल्ने घुम्ने आधुनिक हुन खोज्ने गर्नुहुन्थ्यो दाजुभाजु छुट्टिसकेकाले कान्छो भएर बुहारीसँग बस्नु भएको थियो आमा एक्लै हुँदा जस्तो बुबा थपिएपछि व्यवहार सजिलो भएन होला ठाकठुक पर्न थालेको सुन्थ्यौँ कान्छी बुहारीसँग मिल्न गाह्रो भएपछि आमा फेरि बजारको घरमा सर्नुभयो एक प्रकारले आमा जिन्दगी नबदुला जस्तो भएको थियो कहिलेकाहीँ माइती जाँदा बाबुआमाको मेल देखेर खुसी लाग्थ्यो एकअर्कालाई अत्यन्तै माया गरेको र ख्याल एकर्काको प्रशंसा गरिरहन थाक्ने भएका थिए बुढाबुढी त्यसरी छुट्टिएर अलग बस्ने बानी भएपछि फेरि उहाँहरू मिसिन जानु भएन आमा बुबाबाट छुटिएपछि आफ्नो व्यवहारिक कठिनाइसँगै जुत्दै दाजुभाउजूले बुधबारको आफ्नो भागको जग्गा जमिन बेचेर चितवन जानुभएको थियो रत्नगर नगरपालिकामा घर बनाइन्छ बस्नु भएको थियो टाढा पुगेकाले आइरहनु सम्भव थिएन धेरै वर्षपछि दाजुभाउजूको घर आउनुभएको थियो दाजु त बेला बखत आइरहने गर्नुभएको थियो बुबाको स्वास्थ्य पनि अलिक बिग्रिँदै गएको थियो त्यसैले होला दाजुले पनि अब निकै पहल गर्न थाल्नु भएको थियो एउटा अचम्मको हो हल्ला मचियो सिक्किमको कोप्चेमा काहीँला देवता उत्रिए भन्दै उनले फुकेर चामल र तेल दिन्छन् अरे त्यो खायो भने जस्तो सुकै बिमारी पनि त्यहीँ निको भएर ठमठम हिँडेरै जान्छन् दु अचम्मको हल्ला फैलियो गाउँबाट गाडीका गाडी मानिसहरू जान थाले भन्थे पुगेर आउनेहरू दिनदेखि यता पालै आउँदैन कम्तीमा पनि सात दिन जति लाग्छ बस्ने ठाउँको पनि त्यति नै भिड खाना पनि दिन नभ्याउने प्रायः त्यहाँ जानेहरू नै भान्से लागेर काम गर्थे जानु बाटो त्यत्तिकै उकालो छ माथि डाँडामा छ फुकफाक गर्ने ठाउँ बुबालाई मुटुको रोग थियो छ महिना अघि मात्र धरानमा पच्चिस दिन आइसियूमा राखेर ल्याइएको थियो उहाँलाई नियमित रूपमा दबाईको सेवन गर्न डाक्टरहरूको सुझाव थियो त्यही अनुसार दबाई खाइरहनु पनि भएको थियो त्यसै हल्लामा आमा बुबा पनि जानुभएछ कोप्से हामीलाई पनि जानुपर्छ भन्दै एक दिन बुबा आउनुभएको थियो डिप्रेसका खोटा ठिक हुन्छन् तिमीहरू नजाने भए हामीसँग पठाइदियो भन्दै तर धरावासीजीले बुबाका कुरा सुन्दै मान्नु भएन उहाँहरू जानुभएछ सानी दिदी दाई साथी गाडी नै रिजर्भ गरेर तिन दिनका दिन आमा बुबाको पालो आएछ चार दिनमा दिदीको मुटुका र ब्लड प्रेसरका बिमारी आमा बुबा दुवैजनाले काइला मगरले अक्षता र तेल फुकेर दिएपछि विश्वासले दबाई औषधि नै खाना छोडिदिनु भएछ बुबा निकै नै फुर्तिलो देखिनुहुन्थ्यो उताबाट फर्केपछि हामीलाई भेट्न आउनुभएको थियो खुब बढाइ गर्नुभयो काइला मगरको धरावासीजी हाँसी मात्र रहनुभयो तर उपचार गर्नु पाएकोमा बुबाको अनुहारमा नै खुसी थियो वरपर हिँड्डुल सरसामान किनेर ल्याउने सबै बुबाले नै गर्नुहुन्थ्यो आमा हिँडुल गर्न सक्नुहुन्न थियो खुट्टाले भरिदिन थियो हिँड्न नपाएकोमा दुःख मानिरहनुहुन्थ्यो मलाई बुबाले साह्रै माया गर्नुहुन्थ्यो यो खुनि छ यसलाई धेरै काम नहारा म मेरो छोरीको खुट्टा बनाइदिन्छु पारी दार्जिलिङ लगेर भन्नुहुन्थ्यो तर के गर्नु र दैवली पनि बुबालाई नै देखेछन् बुबाको निधनपछि हामीले धेरै दुःख पायौँ बाबुको धन सम्पत्ति केही थिएन अलिकति माइतीले दिएको बारी पनि बुबाको क्रिया गर्दै सकियो त्यसपछि त्यो ठाउँ नै छोड्दै हिँड्नु पर्यो अर्काको मेलापात गयो काम गर्यो खायो गर्न थाल्यौँ पछि माओलीले खानु भनेर दुइटा भैँसी दिनुभएको थियो साना, साना थिए ठुला भएर ब्याउने भएका थिए दैवले नदेखेको कहीँ हुँदैन नहुने मान्छेलाई जति गरे पनि हुँदैन भनेर एउटा उखानै गर्थे त्यस्तै नै भयो ब्याउने नसकी मरे केही दिनअघि पछि भएर दुइटै भैँसी दुःख भन्ने आएको आएकै गर्छ अचारको सा, भेल जस्तो भएर रुँदा हुने होइन कराउँदा हुने होइन कोदाको ढिँडो पनि आधा पेट खाएर हिँड्थ्यौँ हामी त्यो पनि दिनभरि अर्काको घरमा काम गरेर ल्याएको बिचरा आमा धुरुधुरु हुनुहुन्थ्यो आमा बाबुले यस्ता केही नभएकालाई दिएर मलाई अहिले यस्तो दुःख भयो आखिरमा त उनी बेलैमा जाने रहेछन् मलाई नै दुःख यतिका छोराछोरी मैले कसरी हुर्काउनु यति एउटा सानो छोरो छ सन्तानको नाउँमा यी छोरी त अर्काको घर जाने जात हुन् यो छोरालाई हुर्काउनसम्म पाउँदा पनि पछि त यसैले के के गरेर पाल्थ्यो होला त्यो छोरा चाहिँ यो छोरामाथि चाहिँ नजर नपरोस् कसैको दाजु धेरै छन् चारवटी दिदी बहिनीको एउटा दाजु मामाको छोरो सँगैको हो एकै दिनका हुने यी भन्नुहुन्थ्यो आमा हामीलाई दाजुले असाध्यै माया गर्नुहुन्थ्यो साँच परेको थियो चुल्हामा खाना पाकिसकेको थियो अब त्यो खाना कसले पो खानेर सबैको आलापपिलाप हुन थाल्यो सबैभन्दा ठुलो दाजु हाम्रो एकमात्र दाजु नभएपछि संसारै सुन्ने लाग्यो हामी रोएको सुनेर मामावली घरका हजुरबुबाहरू सबै नै आएछन् हामी रुँदा रुँदै कति बेला निलाएछौँ आमा बेहोश हुनुभएछ दाजुलाई अँगालो मारेर आमाकी फुपू दिदी हजुरबुवा हजुरआमा मामा सबै नै वरिपरि नै रहेछन् हमती अब निसंतान होाजूभा अब कोई छाजू को लस को लुगा फेर्द हजरबाई याद कर जीव भरी भरी घाव नहीं घाव भरे चा। माई पो निक नाती सब ए कोट्या ये चा। माई ठकुरानी आएक रेन कोट्यार बिगे यहाँ खालख -खाल का क्या निस्किन ठाले कोई भंती तो धामी को होता यहाँ लिट्ठा काम में पुर्व कोई भंती सकते थी कहीं झारफू गयो अर्कली त्यस्तै कुरा चलिरहेका बेला आमाको पनि होस आएछ आमाले नै पर्दैन कसैलाई डिट्ठाकोमा पुर्याउनु जे हुनु भइगयो फर्केर आउने होइन यति चाँडै जान्छ भने कसैलाई थाहा थियो र भनेर मन बुझाउनु भएछ हाम्रो बिजोक देखेर तिमीहरूका बुबाले मलाई बिहे गर्नुभयो तिमीहरूका बुबाकी पनि भर्खरै श्रीमती मरेकी ती पनि हाम्रै दिदी मामाकी छोरी थिइन् ठुलो दिदीको त बुबाले नै बिहे गरिदिएको थियो मारी दिदी म र कान्छी बाँकी थियौँ मारि दिदी र मेरो अलिकति अघिपछि बिहे भयो कान्छीलाई हामीसँगै राख्यौँ आमा माइली दिदीसँग बस्नुभयो आमाले त्यसोभन्दा मलाई मनमा आइरहन्थ्यो आमा त आमा नै हो भाउजूलाई पो आफ्नो पार्नुपर्छ भाउजू अर्काकिछोरी चित्त दुखाउनुहुन्छ सबै घरपरिवार आमा बुबा भाइ बहिनी दाजुभाइ आफन्त सबै त्यागेर हामीलाई आफ्नो सम्झेर आउनुभएको छ आफ्नोपन अर्काको घरमा नाता जोड्न हामीले राम्रो गऱ्यौँ भने त भाउजूको पनि मन अडिन्छ हामीले नै राम्रो गऱ्यौँ भने अर्काको घरमा कसरी बस्नु किन हो किन आमाले आफ्नो दाजुको कुरा गर्दा मुटु नै चुडिएला जस्तो भएर आउँथ्यो आमा बुबा भनेका त आफ्नै हुन् दाजुभाउजू भनेको पछिसम्म पनि माइतीगर हुन् जाने बाटो माइती किन्दा पाइँदैन भित्रैबाट आफ्नो मान्छे मात्रै आफ्नो हुन्छ भाउजू पढाइघरबाट आएकी हुन् उनलाई राम्रो गर्नु गर्नुपर्छ उहाँलाई आफ्नो माइती बिर्साइदिनुपर्छ आमाको कुरालाई ध्यान राखिरहन्थे मलाई भाउजू असाध्यै मनपर्छ किन ऊ रहरी भएर पनि होला आफ्नो मनका कुरा पनि म प्रायः भाउजूसँग नै गर्थेँ दिदीसँग भन्दा पनि बुबाको स्वास्थ्यमा गडबडी भइरहन्थ्यो तर बुबाको एकहोर डिपीले नै बढी दुःख पाउनुहुन्थ्यो धामी झाँक्री र झारफुकले नै हुन्छ होला भन्ने उहाँहरूमा विश्वास हुने गर्थ्यो दुई हजार उनासाठी माघे बिहानै टेलिफोन बजी अघिल्लो दिन म पनि चन्द्रगढी चुडामडी देग्मी सरको नातिको वर्तबन्ध र नातिनीको गुन्यौँ चोमा गएर आएकी थिएँ थकाइ निकै लागेको रहेछ रवासीजी उठेर तन्किनी टेलिफोनतिर लाग्नुभयो रवासीजीले टेलिफोन उठाउँदा उहाँको बोली आत्तिएको थियो लघबुबालाई त प्रेसरले हानेछ एक पाटो चल्दैन अरे हँस्याङ फस्याङ गर्दै हामी भद्रपुर हस्पिटल पुग्यौँ मान्छेहरू को आएको को गए चिर्नु छैन एकले बर्बर आएको छ बेला बेला निधाएको जस्तो गर्नु टोलाएको हो कि एकहोर हो बेला जस्तै गरी मनपरि भनेको छ डाक्टरलाई हातपात गर्न खोजेको छ नर्सहरूलाई छेउ पर्न दिनु छैन जथाभावी बोलेको छ सुनिसक्नु छैन बाहिर त राख्नै भएन क्याबिनमा राख्नुहोस् तपाईँको बिरामी नर्सले सल्लाह दिए बोकिसक्नु छैन एक्लै सकिँदैन अरू बिमारी कुराहरू पनि आएर सहयोग गरे बल्ल दाजु आइपुग्नु भयो बिमारी भएको तिन दिनका दिन डाक्टरले भनिसकेको छ यहाँ हुँदैन मलाई सिटी स्क्यान गर्नुपर्छ कि त विराटनगर लानु कि त सिलगढी हामी यहाँ केही भयो के गयो बाय भने जिम्मेवार हुने छैनौँ डाक्टरले हामीलाई विदा दिएका थिए भोलिपल्ट बिहान दाजु कुमारजी र आमाले लिएर सिलगढी जानुभयो टाउकोमा अलिकति रगत जमेछ त्यस्तो छटपटी गरेर चारतिर कुद्ने मान्छे थला पर्नुभयो सबै नै अर्काको घरमा पर्नु पर्यो बुबा छ महिनाको नानी जस्तै हुनुभएको थियो दिसा अर्कैले धोइदिनुपर्ने पिसाब अर्कैले फेराउनु पर्ने खाना खुवाउने अर्कै बिचरा आमा एक त आफ्नै खुट्टो एउटा अपाङ्ग छ त्यसमा पनि आफ्नै जिउ ठुलो त्यहीँ माथि बुबालाई प्यारालाइसिस भयो डाक्टरले हिँडाउने कोसिस गर्नु उहाँ बिस्तारै हिँड्नुहुन्छ भनिदिएको रहेछ रात हिँडाउने कोसिस भइरहेको थियो एक बिहान मलाई काम ताप्न बाहिर निकालिदियो यहाँभित्र चिसो भयो भन्दै गनगन गर्नलाई थाल्नुभयो तिन चारजना भएर बाहिर निकालेर हामी आफ्नै कामतिर मात्र लागेका थियौँ बुबा त घ्यार घ्यार गरेको सुन्छु के गर्दै हुनुहुन्छ यसो हेर्दा त आँखा पनि रात रात डर लाग्दा न्युरेर लड्न आटेको दिशा पनि त्यहीँ भइसकेछ सा। बुबा त जानै आँट्नु भएको भन्दै आत्तिदै कराउन थालेछु म जाला जस्तो भयो आमा पनि रुन कराउन थाल्नुभयो हतार हतार लुगा फेर्न थाल्यो आमा र म ढोका बन्द गरेर गाडीमा हालेर डाक्टर भएकोमा लग्यो धन्नपुल्याइपुराएछौँ प्रेसर बढेको छ त्यसरी यस्तो भएको हो घाममा राखेको थियो यस्तो मान्छेलाई किन घाममा दुईपल्ट अट्याक भएको छ राम्रो ख्याल गर्नु अब फेरि भयो भने बाँचिँदैन आमाले पनि दाजुलाई रातिँदै फोन गर्नुभयो एक त आमाको मन कस्तो भएको थियो होला बुबा त्यस्तो रात दिनको बिमारी कति पीर परेको थियो सधैँ पीर चिन्ता लिनुहुन्थ्यो दाजुले फोनमा रिसाउँदै भन्नुभएको छ तपाईँले गर्दा यस्तो भएको अस्ति जाउँभन्दा मान्नुहोस् होइन अब मैले के गर्नु यति टाढा छु भन्ने बित्तिकै बुबा पनि छोरीका घरमा नबस्ने छोराकै घरमा जाने, जाने भनिरहनुभयो आमालाई पनि छोराकै घरमा जान पाए हुन्थ्यो भन्ने त छँदै थियो त्यसको केही दिनमै आएर दाजुले बुधबार घरको सरसामानसहित आमा बुबालाई चितवन लैजानु भयो आउँबुबाको जिउनी जग्गा दस कट्ठा बहिना गरेको थियो त्यही पास गर्न बाँकी थियो त्यही जग्गा बहिना गरेको दिन बेलुका बुबालाई अट्याक भएको थियो साह्रै दुःखले कमाएको जग्गा असाध्यै राम्रो त्यही पिर परेर बुबालाई सताइरहेको बेला त्यसैले होला भन्ने लागेको बुबा आमा पनि खुसी नै हुनुहुन्थ्यो छोराकोमा जान पाउँदा छोराको घर भनेको छोराकै हो छोरीको घर त जति गरी नै पनि कुटुम्बको घर हो छोरीका छोराछोरीले केही भने पनि भित्र कहाँ हो चस्क दुख्छ अरे तर छोराका छोराछोरी त आफ्नै खुनु हो त्यसोभन्दा पनि भन्दैनन् अरे गाली गर्न पनि मिल्छ अरे ती त आफ्नै हुन अरे यता छोरीकालाई कसरी गाली गर्नु र ज्वँले पो दुखाउने हो कि भन्ने पिर हुन्थ्यो अरे जान त जानुभएको थियो यत्रो वर्ष भिन्नै बसेका मान्छे सासुबुहारीको मेलमिलाप कुन किसिमको हुने हो दाजुले बुबा आमालाई लान्छु भन्दा पनि नलानु भन्न सकिनँ छोराले लान्छु भन्दा भन्दै कसरी नलानु भन्नु दाजु पनि धेरै वर्ष बाहिर बस्नुभएको अब रहर पनि पलाएको होला आमा बुबा पाल्ने भन्ने लाग्यो तर पनि बुबाको स्वास्थ्यको स्थिति देखेर हातगढै गरेर आउँथ्यो केही गर्न मनै लाग्दैन राम्रै हुँदै गरेको थाहा पाउँदा खुसी नै लाग्थ्यो बेला बखत हस्पिटल लगेको जाँच्दै गरेको स्वास्थ्य पनि राम्रै हुँदै गएको अलिअलि गरेर अब त आफै हिन्न थालेको खबर सुनाउनु भएको सबै ठिकै हुँदैछ दाजुभाउजू भाइ बहिनी सब सबै ठिकै छन् अहिलेसम्म त घर पनि बनिसक्नु लाग्यो अब केही दिनमै आफ्ना घरमा जाने त्यसपछि माथि बनाइदिन्छ दाजुले हामीलाई उनीहरू तल बस्छन् दुई हजार साठी साल फागुन महिनामा विराटनगरमा गजल महोत्सव रहेछ तिन दिने देशभरका विभिन्न ठाउँका गजलकारहरू तथा विशिष्ट साहित्यकारहरूको सहभागिता थियो साहित्यमा रुचि राख्ने भएकोले म पनि समय र अनुकूल पर्दा कहिलेकाहीँ हिँड्ने गर्छु साँच्चै भन्नुपर्दा नजिकै भए पनि म विराटनगर गएकै तेस्रो पटक थियो पहिलोपल्ट दुई हजार सालमा प्रतिभा पुरस्कार लिन जाँदा मैले लि विराटनगर टेकेकी थिएँ यसपल्ट विराटनगर पुर्दा साह्रै टाउको दोथ्यो अघि कति बेलादेखि कार्यक्रम सुरु भइसकेको रहेछ हामी लीला अनुमोल विष्णुकुमार भट्टराई धरावासीजी र म पुगेका थियौँ उहाँहरू कार्यक्रममा बस्नुभयो म भने आराम गर्नभित्र गेस्ट रुममा गएँ गजलकोश्री निकै नै नै नै थियो सुर हालेर रा, हार्मोनियमसहित गाउँदा त झनै रमाइलो कार्यक्रम रमाइलोसँग चलिरह्यो कार्यक्रममा बुढापाकाहरूको पनि निकै सहभागिता रह्यो त्यसमा महिला केटीहरू पनि धेरै नै आएका रहेछन् देखिँदा एघार बाह्रमा पढ्ने जस्ता पनि देखिन्थे बेलुका सबैजना भेला भएका थियौँ गजल गोष्ठी त अब पो सुरु हुने भयो पहिलो कार्यक्रम थियो परिचय त्यसपछि सबैले गजल सुनाउँदै जाने एकपछि अर्को अर्को अर्को गजल त सुरु मात्र गरेपछि कति फुर्दा रहेछन् त्यहीँको त्यहीँ नै जवाफ आइहाल्दा मानिलिउँ गजलकै दोहोरी सुरु भयो कति रमाइलो लोक दोहोरी मात्र देखेको थिएँ मैले तर आज त गजलबाटै दोहोरी पनि हुँदो रहेछ राति दस एघार जति बसेको थियो होला अघि नैदेखि सुत्ने हल्ला र खल्ला हुँदै थियो हामी लेडिज जतिलाई एउटा कोठा थियो को कोठा ठुलै थियो हामी निकै थियौँ अर्को कोठाको बन्दोबस्त थिएन एउटा कोठामा एउटै ठुलो पलङ त्यसमै अठाएर सुत्नुपर्ने बाइसजना अरू पनि दुईजना थपिएर जम्मा भयौँ हामी चौबिसजना कारक्रम आठ बजेदी प्रारंभ होने भीम आपने धुन में डुला निस्क्यू लीला अनमोल र बाटा में थीं एकजना अपरिचित व्यक्तिले तपाईँ लीला अनुमल होइन भने हो म तपाईँको फ्यान हो मैले तपाईँको कार्यक्रम सुन्ने गरेको छु साह्रै मनपर्छ किनकि मलाई त तपाईँलाई देख्ने बित्तिकै कस्तो कस्तो भयो पछि पछि सर्दै सर्दै बिचरा नालीमा पर्ने भयो बोलि नै पुरा आउँदैन गहुँ गोरो अग्लो हेर्दा राम्रै देखिने उचाइ पनि त्यही पाँच फिट होला हामी त केही बोलेका छैनौँ बोल्नै परेको थिएन सबै उसैले बोल्दै थियो हेर्दा हेर्दै नालीमा पर्ने डरले हामी त्यहाँबाट केही नबोली हिँड्यौँ एक्लै बर्बराइरहेको थियो लिला चाहिँ तपाईँसँग एउटा सर्त राख्छु मान्नुहुन्छ वरैसम्म ऊ ठुलो शर्मा कराइरहेको थियो लगातारको दुई दिने कार्यक्रम चलिरहेको छ हामी लोग्ने सस्नीमा मानिससँग बोलचाल गर्नु हुँदैन भन्ने भावना थिएन लोग्नेले स्वास्नीलाई दबाएर वा स्वस्नीले लोग्नेलाई हो्याएर भन्नुपर्छ भन्ने पनि कहिले थिएन त्यस्तो सोच कहिले बनेन जोसँग गफ गरे पनि केही फरक पर्दैन साँचो र आदर्श सा भनेको पति र पत्नी बीचको सम्बन्ध हो कार्यक्रम चलिरहेकै थियो खै के भएर हो विश्राम हुँदै जान्थ्यो चिन्जान परिचय सामान्य रूपमा हुँदै गरेको एकअर्कामा यो कार्यक्रम पनि भेट गराउने नामले मात्र चिनेको भेट गर्न सम्भव नभएकालाई भेट गराउने नयाँ स्रष्टा जन्माउने ऊर्जा बढाउने काम पनि यसले गर्छ नयाँ र भर्खरै जन्मदै साहित्यकार गजलकार र साहित्यमा रुचि राख्नका लागि ठुला लेखक त देवतै समान हुन्छन् एकाएक गर्दै परिचय हुँदै जाँदै थियो त्यही कार्यक्रममा एउटी सानी आइन छेउमा उहाँले भन्नुभयो बाबुको नाम बिर्सेँ मेरो नाम दराबासी हो धरावासीजी बल्ल आज राइटरसँग भेट भयो आज मैले हात मिलाउनु पाएँ आज म कति धन्य छु यत्रो ठुलो लेखकसँग पनि भेट रहेछ मैले त तपाईँको नाम मात्र सुनेको थिएँ यत्रो हुनुहुन्छ भन्ने कल्पनै गरेको थिएन तपाईँ त हामी जस्तै लाग्यो आज म धेरै खुसी छु कल्पना नगरेको मान्छेसँग भेट हुँदा अचमै लाग्दो रहेछ नाम र फोटो मात्र देखेका ठुला विशिष्ट मान्छेलाई आफ्नै अगाडि देख्न पाउँदा मलाई पनि धेरै वर्ष अगाडिको सम्झना आयो मेरो पहिलो काठमाडौँको प्रमाण थियो छोरा दिप्लेशा लिएर धारावासीजी म काठमाडौँ गएका थियौँ हामी टिभी र पत्र पत्रिका बारम्बार हेरिरहन्छौँ ठुला साहित्यकार पत्रकार लेखकका नाम पनि सुनेका हुन्छौँ तर कहीँ भेट हुँदा अचमै हुन्छौँ हामीले फिल्मका हिरो हिरोइनका नाम पनि सुनेकै हुन्छौँ उनीहरूलाई पर्दामा पनि देखिरहेको हुन्छ तर पर्दा बाहिर भने आफ्नै देशमा पनि देखेको हुँदैन कार्यक्रम सकेपछि हामी त्यहाँबाट बिदा भएर हिँडेका थियौँ हामी आएको बेलामा जोगमनी घुम्न जानी भएका थियौँ जयन्त पोखरेलले म घुमाइदिन्छु भनेको थिइन् जान त गयौँ बाटैभरि के गनाउँछ के के नै होला भनेको त जोगमनी सोच्छु जस्तो पटकै लागेन राम्रो केही थिएन दसैँलाई चाहिने केही अति आवश्यक सामानहरू किनेर फर्क्यौँ बेलुकाको बास जयन्तकामा बस्ने योजना भयो बेलुका निकै राति भयो घुम्दा हतार हतार जयन्तले चिया पकायौन् चिया खाँदै सब्जी खेलाउन थाल्यौँ हामी सबै खानापछि एकछिन गोष्ठी सुरु भयो हामी त रातभरिको निजरा र दिनभरिको थकाइले गलेका रहेछौँ लिला र मलाई एउटा कोठा दिएको थियो ठुलो थियो पलङ जता लडे पनि हुने कार्यक्रम श्रुति संवेगमा हामी अहिले सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौ केही बेरपछि यसैको बाँकी अंश लिएर आउने नै छौं उज्यालो 90 नेटवर्क सुन्दै होला। कार्यक्रम श्रुति सम्वेत तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो साहारा बर्दिवासको रेडियो दर्पण दोलखाको कालिचोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम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 जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेग प्रसारण भइरहेको छ श्रुति सम्वेगमा हामी आज सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौँ दुई हजार बैसठी साल कार्तिकमा पश्चिम सिक्किम गेजिङले कार्यक्रम गर्ने भएछ लीला लेखन नेपालबाट मात्र चालिसजना साहित्यकारहरूको टोली थियो काठमाडौँ देखेका साहित्यकार पत्रकारहरू सबै काकब्टामा बेला भएका थिए हामी बिर्ता मोडका भने एकअर्कालाई पर्खिँदै पर्खिँदै ढिलो गरिरहेका थियौँ काकरबिटामा धेरै नै बेला भइसक्नु भएको रहेछ वैरागी काइला लक्ष्मी उप्रेती अरू पनि धेरै थिए नाम याद भएन जम्मा गरी तीन ट्याक्सी भयौँ एउटा ट्याक्सीमा लिला अनुभवल म कृष्ण हुमुगाई बैरागी काैला र उहाँकी छोरी थियौँ हाम्रो गाडी बीचमा थियो हामीभन्दा अगाडि लाग्यो एउटा गाडी पछाडि अर्को थियो एकअर्काले गाडी तछाड मछाड गर्दै हाँक्दै थिए बाटो त राम्रै थियो भर्खरै नक्साल कटेको सिलगढी आउन बाँकी नै छ बागडुग्राको पुलमै मात्र पुगेका थियौँ बुढी हुडबुण्डिएर आयो थाम्नै सकिएन उकालो ओह्रालो घुम्ती पनि थिएन लाजै मर्नु कहिले गाडी नै नचढ्ने जस्तो उल्टी भएपछि हँसिलो हुन त खोज्दै थिएँ तर जिउ त आलस्य हुँदै गयो बेला बेला लिलाजी हसाउन खोज्नुहुन्थ्यो काँइलादाएका छोरीहरूले पनि खै के के भन्थे सबै त्यसै गरी ड्राइभर पनि छक्क पर्थे सिलगढीदेखि गाडी उकालो लाग्यो जङ्गल जङ्गल अलिअलि भिर छेउछाउमै आइपुग्थ्यो जोडिन रेलको लिग हरियाली जङ्गल वरिपरि देख्दा त निकै रमाइलो भयो तिलाजिला हरियाली जङ्गल देखेर गजल फुर्न थाल्यो हामी त्यसमा साथ दिन्थ्यौँ धेरै बेरसम्म मौन भएर बैरागी दाई उक्साउँदै भन्नुहुन्थ्यो राम्रो छ अझै भनन्न कुइनटा बाटाहरू धेरै थिए डरलाग्दो जङ्गललाई छेउमै आएर जस्तो गर्थे खोलाहरूले हाम्रो गाडी निकै अगाडि बढिसकेको थियो धेरै बेर हामीले थाहा पायौँ पछिको गाडी त तलै नाकामै रोकिए सक्यो भएर हो हामीलाई छोडिएको अर्को नाकामा हामीलाई पनि रोक्न खोज्यो तर अब हामी कसरी फर्किन यत्रो बाटो टाढा भइसक्यौँ अब त धेरै छैन भन्छ ड्राइभरले बैरागी काललाई बाहिर निस्केर हामी त साहित्यकार हो नेपालबाट आएको हाम्रो गाडी तिनवटा छन् हामी त धेरै छौँ काठमाडौँदेखि निम्तोमा हिँडेका पश्चिम सिक्किम गेजिङले कार्यक्रममा बोलायो म पनि एउटा साहित्यकार हौँ मलाई बैरागी काँला भन्छन् म पत्रकार हौँ कृष्ण हुमगाई उहाँ बहिनी पनि पत्रकार हो लीला अनुमोल हामी सबैलाई कार्यक्रमको पत्र आएको थियो त्यसैले तपाईँहरूले दार्जिलिङबाट इन्द्रबहादुर राईलाई चिन्नु छ नाम चाहिँ सुनेको हामी साथी हौँ उहाँ पनि आउनुहुन्छ के गर्नु हामीलाई आदेश दिएको छैन नछोड्नु भन्ने माथिबाटै आदेश आउँछ कडा सुरक्षा गर भन्ने आदेशको पालना गर्नैपर्छ तपाईँहरू ठुला साहित्यकार हुनुहुँदो रहेछ हामीलाई एउटा चिठी पठाएको भए भइजान्थ्यो हामीलाई त्यो खबर छैन अब के गर्नु हामी यी चेलीबेटी लिएर हिँडेका छौँ एक त अर्को त हाम्रो साथीहरू तलाई छोडिएछन् हामी अन्योलमा पर्यौँ हाम्रो कुरा सुन्दा उनीहरू पनि छक्क परे ठिकै छ जे पनि अब तपाईँहरू जानुहोस् बल्ल हाम्रो गाडी हुम्कियो पछाडिको गाडी छोड्ने कुरै थिएन उनीहरू भन्थे तपाईँहरूको कार्यक्रमको एउटा मान्छे आउनुपर्छ अनि मात्र छोड्न मिल्छ नेपालबाट आएका मान्छेलाई कडा गरिएको छ यसरी झुक्काएर धेरै भुटानीहरू छिरेर गएकाले हामीले सुरक्षा कडा गर्नु हाम्रो त्यहाँ धेरै गफ भएको थियो हामी त ता आयौँ तर अब अरूलाई छोड़िना भने यो यत्रो बाटो आएको केही रमाइलो हुँदैन जति उकालो चढ्छौँ त्यति नै जाडो हुँदै जान्छ साँस साँस पर्दै गयो जाडो पनि बढ्दै गयो लुगा ब्याग सबै हाम्रो गाडीमा थियो दरावासीजीले झापाको गर्मीमा पातलो टी सर्ट मात्र लगाउनु भएको थियो छिट्टै चिसोले समाथिहाल्छ उहाँलाई बढेको जाडोसँगै मलाई अर्को तनाव भयो हामी पनि एकअर्काको आडमा जिउ तताउँदै बसेका थियौँ बाटो ठाडै थियो आठ बजेतिर हामी पुग्यौँ भोकले लखतारान परेर उनीहरूको त आउने पत्तै थिएन हामीले हाम्रो बाटोको दुःख सबै भन्यौँ हाम्रो अर्को गाडीलाई बाटैमा रोकेको तपाईँहरू नगरी नछोड्ने अरे कालिम्पोङ सबै कुरा भन्नुभयो इन्द्रबहादुर राई सर अघि नै आइसक्नु भएको खबर थाहा पाइयो बैरागी काहीँलाईदाय पनि उतै लाग्नुभयो हामी पनि आफ्नो परिचय रजिस्टर कापीमा लेखाएर कार्यक्रम संयोजकमा खटिनुभएका मध्ये एकजना दिदीले आफ्नै घरमा राख्ने भन्नुभयो बेलुकीको खाना र बिहानको ब्रेकफास्ट मेरै घरमा गरेर आउनुहुन्छ एकैचोटि दुईटै निर्णय गर्दा हामी अचम्म भयौँ एकअर्कामा मुखमुख गऱ्यौँ त्यहाँका घरहरू भित्तामा अडैसा लागेर ठडिएका हुँदा रहेछन् तल फेरिदेखि घरको जग्गा आलेर माथि पाहाडको टुप्पासम्म छत पुगेको एक त राम्ररी पाहाड नदेखेको मान्छे त्यसमा पनि पाहाडको भिरमा घर भोलिपल्ट बिहान हामी सामानसहित बोकेर कार्यक्रम स्थलतिर लाग्यौँ बेला भइसक्दा आठ नौ बजे नै थियो होला बेलुकाको घटना विवरण सबैले आफ्नो बतायौं कार्यक्रमको उद्घाटनमै बैरागीदाई र रा इन्द्रबहादुर राईलाई सम्मानसहित गाडीमा हालेर बजार परिक्रमा गर्ने रहेछ कार्यक्रम रमाइलो भयो प्रायः हामी नेपालीकै थियौँ धेरैजसो काठमाडौँ धरान विराटनगर झापा जताततैका भए पनि प्रायः सबै नै चिनेका कार्यक्रममा चारजनाको कार्यपत्र थियो दोस्रो दिनमा पहिलो दिनमा थियो कविता वाचन नाटक गीत प्रहसन पहिलो दिनकै कविता सकिएको थिएन त्यसैलाई थाती राख्दै भोलिपल्टलाई पनि कार्यक्रममा मिसाउँदै कविता वाचन गर्दै कार्यक्रम चल्दै गयो सन्दीप सरको कार्यपत्र साह्रै राम्रो लाग्यो डाक्टर गोविन्द भट्टराईले मान्छेलाई नै तोकेर बताउनु भएको रहेछ कार्यपत्र कार्यपत्रको बीचमा एक ठाउँमा लेखेको थियो यहाँ हाम्रा एकजना साना भाइ छन् विचारा केही गर्छु भन्छन् उनमा अध्ययनको कमी पनि छ मलाई लाग्छ उनमा पश्चिमको साहित्यको त्यति ज्ञान छैन उनलाई फुर्स छैन हिजो आज लेखपड गर्न बेला मको अदालत पनि धाउने गर्छन् लिला लेखन भनेर लेख्ने पानी पनि छ उनको यो लीला लेखनलाई काठमाडौँ भ्यालीभित्र छिर्न पनि दिँदैनौँ विश्वविद्यालयको त कुरै नगरौँ यस्तै प्रकारको त्यो कार्यपत्र निकै विवादास्पद बन्यो कडाकडा कार्यपत्र थियो उहाँको कालदाईले उहाँको पालामा भन्नुभयो अगाडि हामी ईश्वर बल्लभ राई र म भएर लेख्न सुरु गर्दै यो लीलाल लेखनको बारेमा कुरा हुन्थ्यो पनि आज यही लीलालाई प्रयोग गरेको देख्छु उनका हरेक लेखनमा लीला लेखन छ उनले पनि राम्रै काम लिएर हिँडेको जस्तो लाग्छ यो लीला लेखन त कुनै नेताले थालेको होइन यो त हामीले धेरै अगाडि थालिएको इसाना साना भाइले त त्यसैलाई लिएर हिँडेका मात्र हुन् मलाई लाग्छ उनलाई प्रोत्साहन गर्न सट्टा किन नलेख्नु ताली धेरै मजाले पड्किएको थियो मैले उहाँको नाम मात्र सुनेको थिएँ धेरै वर्ष अगाडि बैरागी काइला भनेर पछि थाहा भयो वहाँ त डबल सुब्बाका छोरा आउनुहुँदो रहेछ कुदेदनाबारीमा ऊ त्यो डबल सुब्बाको घर भन्थे परैबाट जङ्गल जानेहरू तेस्रो दिन बिहान कार्यक्रम सकेर फर्किने मेताबाट गएका सबै एकैचोटि आइएन कोही घुम्न जाने भए कोही यतिका दिन भयो घरै जाने भएका थिए हामी डाक्टर सञ्जीव उप्रीति डाक्टर गोविन्दराज भट्टराई तेजराज खतेडा लेखनाथ भट्टराई लिला अनुमोल कृष्णधारावासी र म थियौँ एउटा ट्याक्सीमा हामी नै ठिक्क भयौँ जाँदा अर्को अर्को गाडीमा परे पनि आउँदा हामी एउटै गाडीमा थियौँ उकालो भएर होला जाँदा निकै लामो लाग्ने बाटो आउँदा त कति छिटो काटिएछ अन्तक्षरीले कसैलाई छोड़कर न तो गोविंद ताईला न तो संजीवजी नगर्न्े किला मैं पैलाद उल्टी को पच्छी पर्ने उल्टी करे जो कई भैन जीव बरू फूर्तिपो बाटो काटेको थाहै नपाई हामी सिलगढी आइपुगेछौँ बिहान हामी चिया नास्ता मात्र गरेर हिँडेका थियौँ भोक बक्कै नै लागेको थियो त्यसमा पनि बिहान खाएको त बाटैमा चढाइसकेको थियो हुन त घर छोडेको धेरै दिन नभए पनि खै के भएर घरकै याद आउँदो रहेछ अघि भर्खरैसम्म त सिलगढीमा पुगेर खाना खाने भन्ने थियो तर खाना खाना धेरै टाढासम्म पुग्नुपर्ने भयो त्यो पनि सिलगढीको ठाउँमा त्यतिको टाढा पुग्नुभन्दा त हाम्रै काकड भित्तामा गएर खाने भन्ने निर्णय भयो हजार त्रिसठी सालको दसैँ आउनलाई सोरश्राद्ध प्रारम्भ भइसकेकाले दसैँको चहलपल सुरु हुनु थालेको थियो स्वरश्राद्ध सकिने बित्तिकै नौरथा लाग्ने र दसैँमा चाहिने चिउरा मसला चामल नानीहरूलाई लुगा फाटा मासु सबैको जोरजम गर्न सबैलाई धौधाउ नै परेको हुन्छ धर्वासीजीको राधा किताब भर्खरै साझाले छापिएर सार्वजनिक भएर बजारमा निस्केको थियो राधा किताबलाई साझाले नै छापिएर साझाले नै राखिदिएको रहेछ मदन पुरस्कार गुठीमा हामीलाई बुबा बिमारी भएकोले बिमारीतिर ध्यानै गएको दिन बिराई बिराई सुई लगाउनुपर्ने दिन दिने दसैँ नजिकैको र बुबाको स्वास्थ्यको गडबडीले हामीलाई निकै चिन्ता पारेको थियो त्यही नजिकै घरमा बिमारी भइरहने हुँदा एउटा एउटा मेडिकल वा डाक्टरको नजिक भइरहनुपर्छ भन्ने हामीलाई था थाहा भएको थियो त्यसैले नजिकै मेडिकलका महेन्द्र सहयोग माग्ने जे पर्दा पनि उनी नै आउने त्यस दिन पनि सुई लगाउन बुबालाई नाडी समाउँदै नसाहेर्दै थिए साँझ सात बजीतिर टेलिफोनको घन्टी बज्यो मोबाइलमा राम्रो गरी सुनिएन फेरि गर्नु भन्नुभयो धरावासीजीले फेरि बज्यो घन्टी यताउता घुम्दै बोल्नु ल बधाई छ मलाई र तपाईँलाई पनि उता बुबाको हात छाम्दै कता छ नसा भन्दै थियौँ हामी सबै तर बधाई सुनेर हामी सबै दङ्ग पर्दै एकैचोटि सिँढी माथिबाटै हाम फाल्दै तल झऱ्यौँ र हामीले सबैले एकै स्वरमा होइन के बधाई क्या आय बधाई गरी। लौ राधा किताब मदन पुरस्कार पाए तेस में तिमी बधाई मैं भी बधाई एक के चोटी के भाई कि खुशी भी अनौठो होद मदन पुरस्कार को सब भाव ठू पुरस्कार होने चर्चा सुनेक थे तो पुरस्कार प्रत्येक वर्ष छापी के विशिष्ट कृति पाँच भाई ठीक है वहां ने लेखा मध्य मैं मनपरे सभीभंदा राधा किताब डिप्रेस ने टाइप करते भो बुब किब साजा छाप्नेक्क साझा पुरस्कार पाँच हो खेई आशा थे और चर्चा भी होतेन थी पुरस्कारहरू त अरू पनि धेरै पाइएकै थियो खुसी पनि भइएकै हो तर यतिको खुसी जीवनमा भइएको भनी थिएन खुसीको पनि एउटा सीमा हुँदो रहेछ मानिसहरू धेरै खुसी हुँदा वा दुःखी हुँदा भट्याक भट्याक हुन्छ भन्थे मैले त्यस दिन थाहा पाएँ धेरै खुसी पनि राम्रो हुने रहेछ अघिसम्म हुरुक्क हुने गरी लागेको भोक कता हरायो कता अन्ठाउन्न सालमा घर बनाउँदा बनाउँदै आमा बितेर रोकेको घर गर फिनिसिङ गर्न सकेको थिएन जागिरको पैसाले छोराछोरी पढाउँदा पढाउँदै ठिक्क बेला बेलामा सापटी ऋण लिएको पैसाले घर यतिको बनाएको थियो तलब पनि सापटी काटेर आदि उदी मात्र आउने गर्थ्यो साह्रै दुःखले घर चलाउनु मनमा लाग्यो यसपालि भने बल्ल घर फिनिसिङ हुने भयो यसपालि भने कविजीले लेखेरै भए पनि ठुलै रकम हात पार्नु पाउने हुने भयो तर उहाँको स्वभाव भने पुरन्ती नै लागे पनि बेला त पुरस्कार पाउँदै घरको काम चलाउँदै गर्नुहुन्छ पाँच हजार खर्च लाग्ने ठाउँमा तिन हजारले पुग्छ भन्ने उहाँको बानी कहिले हटेन सायद आफूले किनमेल गर्नु नपरेर पनि होला बजार भाउ के कस्तो छ थाहा हुँदैन थियो सामान पुरा आउँदैन पैसा सकि जान्थ्यो पैसाको हिसाब फेरि सुरु हुन्थ्यो र भन्नुहुन्थ्यो तिमीहरू आजकल वायत खर्च गर्दैछौ म धेरै कुरा बुझ्छु नाको पोरा फुलाउँदै हामी सबै आमा छोराछोरीलाई बाँकी राख्नुहुन्न हामी एक आफ्नो मुकामु गर्दै मुसुमुसा हाँस्छौँ छोराछोरी भन्छन् बुबा आफैलाई किनमेल गर्न पठाइदिनुको शनि मात्र थाहा पाउनुहुन्छ बजार भाउ के कस्तो छ दुई हजार बैसठी सालको मदन पुरस्कार दुई हजार त्रिसठी साल जवरी अंशीको दिन दिने घोषणा रेडियो नेपाल र विभिन्न पत्र पत्रिकाले पत्र गर्यो त्यसको भोलिपल्टदेखि स्कुल कलेज सङ्घ सम्मान गर्न धमाधम सुरु गरे भ्याइ नै थियो सम्मान ग्रहण गर्न कहिले त दिनमा दुईवटासम्म पनि भयो टेलिफोनमा त कति हो कति रिसिभ गर्न पनि भ्याइ नै मदन पुरस्कार घोषणा भएका दिन प्लेन चढेर पुरस्कार लिन जाने भन्ने कि थिएँ मैले फुर्किएर आजसम्म प्लेन चढ्न पाएँ थिइनँ माथि आकाशमा उडेको देखेको हो चढेकी थिइनँ साना केटाकेटीमा माथि आकाशमा प्लेन हेर्दै हामी पनि प्लेन जतिकै छिटो हिँड्न सक्छौँ जान सक्छौँ भन्दै आकाशतिर हेरेर कुद्ने हुँदा कतिपल्ट लडेर अनुहार घाउ पारेको घटना बिर्सेको थिएन सानैदेखि आकाशमा देखिने प्लेनमा चढ्ने सायद आज परेको छ एकैचोटि मुखबाट निस्केछ प्लेन चढेर पुरस्कार लिन जाने एयरपोर्टसम्म गाडी लिएर गयौँ पानी निकै मुसलधारी परेको थियो यही नै जाडो होला कि जस्तो पानीले गर्दा प्लेन पो उड्ला कि नउड्ला भन्ने पिर मनमा थियो आजसम्म कहिले प्लेनमा पाइला परेको छैन डर डरै हुन्छ होला दौर भन्ने लागेको थियो मुटोको धडकनले निकै छिटो छिटो गति लिँदै थियो दसैँमा पिङ्क खेल्दा माथि पुगेर तल झर्दा आनन्द भयो जस्तो आनन्द आउँदो रहेछ तर के के सोच्दा त संसारमा नभएको डर लागेर आयो गाडीमा त हातखुट्टा भाँचे पनि बाँचिन्छ भन्ने आशा पलाउँदो तर यसमा त पटक्कै आशा हुँदैन बाँचिँदैन पनि धेरै नै दिमाग गल्यो त्यो पैँतालिस मिनट पनि कति ढिला भयो सम्झिरहेछु एक रुपियाँको तेल आठ चिनी र कहिले काहीँ किलो चामल पनि किन्नु सकेर कनिकाको चाम्रे पकाएर खाएको खै के सम्झेरो कुन्नी मेरै लागि नै भन्दै आमाले आधा लिटर दुध पनि त ठेक्का गरिदिनु भएको थियो मान्छेको जिन्दगीमा जस्ता पनि दिन आउँदो रहेछ भर्खरै मात्र शनिश्वरी बजारमा भाषण गर्दा गर्दै छातीसम्म त्यति झ्याम्लेलाई पनि समझे, त्यही चुरुवालनी माइलोको छोरो त हो नि भनी चिनाउलीलाई घरमै आएर घर घेरी घेरी कुट्न खोज्नेलाई पनि समझे, आमालाई बक्सीको आरोप लगाई पर्दा लगाएर खाना खानेहरूलाई पनि ठुलो ठुलो हेरिरहनु जस्तो लाग्यो आज म सारे खुसी छु अब त हामीलाई कसैले पनि केही भन्नेवाला छैनन् घटस्तापनाको भोलिपल्टको दिन थियो हामी पुरस्कार समारोहमा उपस्थित भयौँ हामीसँगै तुलसा पाठक पनि थिइन् असाध्यै खुसी देखिन् त्यस समारोहमा ठिक निम्तालु विशेष मात्र उपस्थित हुने पाउने आफ्नै नियम रहेछ तुलसालाई निकै केर्कारकार गर्न थालेँ मैले मेरी छोरी हुन् यहीँ बसेर पढ्छिन् भन्दै सँगै लिएर गएँ आफू खुसी भएर होला अरूलाई पनि खुसी नै भएको अनुभव गरेँ पुरस्कार त श्रीमती सहितलाई पो दिने चलन रहेछ धनको राशि त श्रीमतीको पल्टामा पो दिन रहेछन् त्यतिको दुई लाखको थैली बोक्नु पाउँदा म पनि दङ्ग परेँ मेरो ब्याग टो नाटन भयो बेला बखत यसो पैसालाई छुन्छु आखिर पैसा त पैसै हो यताउता मान्छेहरूलाई पनि हेर्छु र फेरि ब्यागलाई दरो हातलेसम्म आउँछु अहिले त म भर्खर खाना खाएर अगाएको जस्तो भएको निकै बलियो र आँट धेरै नै भएको जस्तो दुबसु छेत्रीको परिवार प्रायः सधैँ सँगै नै हुने त गरेकै हो त्यसमा पनि झन् मदन पुरस्कार बेरुका सानसँगले घरमा आयो आहा त्यस्तो रमाइलो तैलेसम्म पनि भएको छैन होला त्यस रमाइलोमा आमा सहित खुसी न खुसी हुनुभएको थियो दुई हजार बैसठी सालको मदन पुरस्कार त्रिसठी सालमा दिएको थियो त्रिसठी सालको दसैँ धुमधाम मनाउला भन्ने थियो हरेक दसैँको अष्टमी आमाको तिथि पर्छ त्यससम्म हामीलाई दसैँले छुन पनि सकेको हुँदैन रमाइलो गर्न उचित लाग्दैन हाम्रो दसैँ भनेको नवमीदेखि मात्र शुरू हुन्छ अष्टमीको दिन राति नै माइली फुगो कृष्ण हुँदा आमालाई राति नै हार्ट भएछ अष्टमी उज्यालो हुँदा नहुँदै बित्नुभयो त्रिसठी सालको दसैँ त्यसै बित्यो हामीले आमा बितेपछि माइली दिदीलाई आमा मानेर दसैँमा टिका लगाउन जाने गरेका थियौँ <प्राँ> माइली दिदीलाई देख्दा पनि आमाको तिर्सना गरेको थियो आमाकै उमेर माइली दिदी आइरहने औधि गर्ने मेरा घरमा आइरहन्थ्यो भन्ने दसैँको अष्टमी आमाको तिथि पर्थ्यो नानु परिवार अष्टमीमा भनेर आउनुभएको थियो तर राति नै माइली दिदी साह्रै फोन भएको फोन आयो फेरि एकैछिनमा सकिएको खबर पनि आमा सकिएपछि आमा मान्दै आए कि हामी त्यहीँ आमा गएको तिथिमिति मिलाउँदै माइली दिदी पनि सँगै गए चाहिँ लाग्यो अनुहार पनि आमाकै जस्तो देखियो सुनिएर डम्म भएछ कतै चलाइन सक्नुभएको थियो फुटला कि जस्तो हिजोसम्म केही थाहा थिएन बिमारी भएको राति एकैछिनमा अन्तिममा मात्र थाहा पाएन गत मान्छेले जन्मने बित्तिकै नै उसले मृत्यु लिएर आएकै हुन्छ त्यो सबलाई थाहा छ तर म मर्दैछु भने थाहा मर था पाउँदै मर्नु र थाहा नपाई मर्नु अर्कै हुँदो रहेछ दिदीको अनुहारमा पनि खुसी आयो निकै उज्यालो अब भरे मासु खाने भन्ने भयो तर प्रदेशमा त्यसमा पनि होटलमा मलाई त मासु नै खान मन पर्दैन मासु नखाउँ दही भात खाउँ भरे घरमा फोन गर्नुपर्छ रिपोर्ट राम्रै आयो भनेर भोलि नेपालभन्दा भन्छन् भोलि यो रिपोर्ट देखायौँ भने पछि चाहिँ हिँड्न सक्छौँ हामी पूर्वतिरका धेरै हुनाले एउटा घर परिवारका जस्ता भएका थियौँ झन्डै दस एघारजना जाति भए थियौँ होला प्रायः हामी सबैको हस्पिटलको काम सकिएको थियो अचार साउन्ड थियो क्यार आँपको सिजन निकै थियो पन्ध्र रुपियाँ किलोले हामीले आँप किनेर खायौँ जहिले सुकेको बन्दले हामीलाई घर आउन कतै आपत पर्ला कि जस्तो भएको थियो यसरी नै बन्दै बन्द हुने हो भने त ल्याएको पैसाले कसरी पुग्छ गाडी खुल्नेको टुङ्गो छैन तरमपुरका दाईहरू भन्थे यी सबै गएका ठाउँमा हामी किन नजाने सबै नै एकैतिरका भएर हामीलाई सजिलो भयो चितनबाटै हामीलाई अर्को गाडीमा सारो, बाटामा खै कुन कुन पार्टीको दोहोरो भिडान्त भएर गाडी बन्द गरेका कर रहेछन् त्यहीँ चार घन्टा बस्नु पर्यो, अरू ठाउँमा त राम्रै भयो आइपुग्यो राति आठ बजे घरमा अब दाईसँग फोन हुन छोड्यो दाइले पनि गर्नुभएको छैन भाइसँग भने राम्रै गरी सम्पर्क बढ्न थाल्यो भात खाने चामल त पहिलेदेखि नै दिइरहेको थियो त्यसमा दाल अचार खाने तेल घिउ दही दुध बिस्तारै गरेर अरू कुरा पनि आउन थाल्यो बुहारी आउँदा रित्तै हात नआउने आएर भन्न थालिन् आमा बुबा यहाँ बस्ने होइन घर बनाएर उतै जानुपर्छ आफ्नो भनेको सबै थोक उतै छ दही दुध प्रशस्त खान पाइन्छ आफ्नै गाई भैँसीको बुढाबुढीले यसो घरै मात्र बसिदिए पनि कामै हुन्छ बुबालाई पनि कान्छी बुहारीले भनेको कुरा मनपर्न थालेको थियो आमा पनि बेला घर जान थाल्नुभयो नाति नातिना सबै खुसी हुन थाले हजुरआमा गएर घरमा बसिदिए कुरा सुनेकाले इष्टमित्र पनि सबै खुसी हुन थालेछन् कार्यक्रम श्रुति सम्वेकमा अहिले सुनेको वाचन सीता देवी पोखरेल सीताजीको उपन्यास म हिँडेको बाटोको हो यसै उपन्यासको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ बिदाहुनु हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडु यदि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई श्रुति एट हवस्त अर्को मंगलबार म हिँडेको बाटोको सातौं श्रृंखलाको वाचन लिएर आउने नै छौ त्यसअघि शुक्रबारको श्रृंखलामा झमक हिमिरेको आत्मजीवनीपरक निबन्ध जीवन काँडाकी फूलको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालिकीसँगै उपन्यास बाचक अच्युत खिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री